नमस्ते साथीहरू म नारायणी खड्का रेडियो सगरमाथा र शैली थिएटरको संयुक्त प्रस्तुति रेडियो नाटक चौबाटोको तेइसौँ भागमा तपाईँलाई स्वागत गर्छु तेइसौँ भाग सुरु गर्नु अघि अघिल्लो भागमा के भएको थियो त्यो थाहा था। है त भ्यालेन्टाइन्स डेको दिन साथी साथीलाई शुभकामना दिने वर्षा मिलन र पवित्राको ग्रुपको चलन रहेछ हो त प्रेम भन्ने कुरा पनि गर्लफ्रेन्ड बोय फ्रेन्ड वा लोग्ने सोच्ने बिच मात्रै हुन्छ त उता झडपमा परेर झन्डै आँखै गुमाएका नवीन्दाईलाई भेट्न वर्षा सारालाई लिएर उनको कोठामै गए आखिर उनले उम्मेदवारी छोड्नै पर्ने भयो आवाज तो अदक्ष में उठने पक्का पक्की भो तर वर्षा चाहे के आनऊ तेईस भाग मिलन पढ्दैन हेर न आवास घरमा के के काम पर्यो अरे अनि अर्कोचोटि पक्कै भेट्छु भनेर सभापतिलाई भ्याइ नभ्याएछ नि त तिमी पनि उठेको होइन के मारे पर्छ सचिव हो नि सचिव हुन त अध्यक्षमा उठ्ने हैसियत भाकी मान्छे हुन् अलिक ढिला भयो यिनीलाई चिन्न अनि के हुँदैछ तिम्रोतिर भोट मात्रै हाल्ने हो कि माग्ने पनि हो म त दुवै नगर्नेमा दाइ त्यही पनि हाम्रोमा त रोकियो क्यारे स्थगित भएको सूचना टाँसेको देखाएको थिएँ फेसबुकमा तपाईँहरूकोमा हुन्छ र ए टाँसिसक्यो गरेर खान नदिनु भए हाम्रोमा नि गाह्रो त गाह्रो छ हेर अस्ति फेरि झडप भयो नि त कसले जिम्मा लिने अब कसले क्षतिपूर्ति दिने एउटालाई समातेर अध्याएर कुरामा लगेर भकगुरेको हो र तैन तुईँको कुरा गरेर हुन्छ भने यी त मेरो घाउ अहिलेसम्म निको भएको छैन झन्डै अन्ध बनाएनन् अब मैले चाहिँ कसलाई जिम्मा भन्दै हिँड्नु अब यो सब बेकार हो कि दाइ सब बेकार हो यो छोबी चाहिएकै छैन भन्छु म त ढुङ्गा हाना बाहेक केही काम देखाएको छैन मैले अहिलेसम्म यिनीहरूको दुई हप्ता हुनु लागि छ कि तपाईँको कलेज बाहिर त पुलिसले धर्ना दिएर बसेको छ यो पुलिस चौकी हो कि क्याम्पस हो भाइ यो छोबी नचाहिने होइन हेर चाहिन्छ यति चाहिन। बेला त झन् चाहिन्छ यस्ता चाहिन। नेतृत्वले देश चलाउँछन् सही नेतृत्व विकास गर्नुपरेन हामीले यो त प्राइम टाइम हो नि त विद्यार्थीहरूको लाइफमा यति बेला सिकेको कुराले उनीहरूको मात्रै होइन देशको भविष्य डिटर्माइन गर्छ चुनाव त होस् उस यो अस्तव्यस्तता सकिन्छ अनि हामी पूर्ण रूपमा विद्यार्थीहरूको हितको लागि परेर काम गर्छौँ क्या विद्यार्थीको हितमा काम गर्न कुनै पार्टी विशेषको सङ्गठन किन चाहियो दाइ गर्न मन भएकाले यत्तिकै पनि गर्न सकिहालिन्छ नि यस्तो चालले त तपाईँहरू त पार्टीको कार्यकर्ता भर्ना गर्ने भातृ सङ्गठन जस्तो हुनु भएन त तपाईँहरूको निर्णय के चल्छ यहाँ दाइ सब माथिका नेताले जे भने त्यही हुन्छ हामी कुनै पार्टी विशेषमा नलाग्यो भने त्यहाँ के हुन्छ भन्ने कुरा त थाहा पाइहाल्छौ नि भाइ होइन होइन तिमीले बुझेनौ भाइ हेर ल म तिमीसित सिधा कुरा गर्छु है त तिमी लको मान्छे होइन पोलिटिकल पार्टीको कन्सेप्ट त बुझेकै होला देश चलाउनु त आखिर पोलिटिकल पार्टीले त हो नि त्यसमा पनि त राम्रो मान्छे चाहियो गुड लिडर चाहियो हामी त्यही बनाउने फेजमा छौँ क्या अहिले यसरी एकाअर्कालाई जुदाएर ढुङ्गा मुढा गर्न सिकाएर बनाउनु हुन्छ गुड लिडर हेत् यहाँ हेर यो गाउँ हिर्काउन गएर लागेको होइन यो रोक्न जाँदाखेरि लागेको अझै पट्टी मात्र हिँड्छु म यहाँ कोही यस्ता मान्छे भएँ तिनले यस्तो गरे भन्दैमा तिमी आम जस्तो पढे लेखेको मान्छेले जेनरलाइज गर्नु मिल्छ भने भन त तिमी आफै डिबेट गर्न बोलाएको जस्तो भयो त मैले त चिनजान गफ गर्ने भनेर हौ भेटाएको त होइन होइन ठिकै छ नि अब गफै त गरेर नि हामीले त्यही त माहौल नै चुनावको छ अनि चुनाव सम्बन्धी गफ नगरेर के गर्नु त हेर मिलन तिमीहरू केटाकेटी छौ क्या तिमीहरूलाई कलेज प्रशासनले केसम्म गर्छ भने थाहै छैन तिमीलाई थाहा छ सरकारबाट कति पैसा आउँछ एजेन्सीहरूबाट कति पैसा आउँछ त्यो कहाँ जान्छ कसको पेटमा जान्छ थाहा छ इ एउटा टोइलेट गतिलो छैन साबुन हुँदैन पानी हुँदैन बेन्चहरूमा दुई तिन पत्र धुलो जमेर बसेको हुन्छ काम गर्ने मान्छे घाम तापेर बस्छन् टिचरहरू बिस मिनट ढिलो आउँछन् बिस मिनट छिटो निस्कन्छन् अब तल पाकिहाल्छ अनि कसैलाई मतलब छैन क्या यहाँ ए बा विद्यार्थीहरूले पैसा तिरेछन् यार गुणस्तरीय शिक्षा त पाउनु पऱ्यो नि त्यसै घटाएछ सरकारी कलेजमा विद्यार्थीहरूको सङ्ख्या भाइ सरकारी कलेजमा विद्यार्थीको सङ्ख्या घटेको त सुविधा नभएर भन्दा पनि राजनीति धेरै भएर है तपाईँले के भन्नुभएको ऊ त्यहाँ गेटबाट भित्र छिर्नुपर्छ तपाईँहरू जस्ता मान्छे सङ्गठनको नाम टाँसेर पसल थापे झैँ बेन्च ओगटेर बसेका हुन्छन् भर्ना गरिदिनुलाई ब्याचलर पढ्न आउने मान्छेलाई भर्ना गर्नुपर्छ तपाईँहरूले फोटो टाँचिदिनुपर्छ ल भन्नुहोस् त यो कुरा चाहिँ मिलनले सही भन्यो है त्यो त मलाई नै मन नपरेको त्यो त एउटा सहयोग उपलब्ध गराएको हो नि हामीले सहयोग होइन दाई कार्यकर्ता भर्ना गर्न खोजेको भन्नुहोस् न जबसम्म तपाईँहरूले पढ्ने क्याम्पसलाई राजनीति गर्ने थलो बनाउनुहुन्छ आफ्नो राजनीतिक करियरको लागि सोबी प्रयोग गर्नुहुन्छ तबसम्म नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउँछु भनेर बिर्सिदिए पनि हुन्छ सोबीको हिस्ट्री के के होला हामी मान्छौँ विगतमा यसले ठुलो योगदान गरेको होला त्यो आफ्नो ठाउँमा छँदैछ त्यो म धेरै जान्दा पनि जान्दिनँ तर यतिखेर चाहिँ म सोभिको कुनै आवश्यकता देख्दिनँ है दाई एउटा प्रश्न कुरा के हो भने दाई तपाईँहरू लिडरसिप डेभलपमेन्ट होइन कि अन्धभक्त कार्यकर्ता भर्ना गरिराख्नु भएको छ यसरी पार्टी त बनाउनु होला दाई देश चाहिँ यसरी बन्दैन है म ठोकेर भनिदिन्छु वर्षा तिमी पनि चाख हौ सिन्धुपाल चौकको घिउ घिउ पनि के चाख्नु दिदी सबै उस्तै त हो नि बास्ना हो क्या बास्नादी घिउको त बास्ना खाने हो कि अँ बास्ना मात्र खाएर सक्न लागिस् होला नि एक भट्टा भात चकाउँछ अनि के थुपारेर राख्नलाई ल्याएको हो त होइन होइन नखाउ के खाऊ टन्न खाऊ जमिसक्यो बरु ए मम्मी वर्षादीलाई भन्छु क्रिस्माको स्कुलको कुरा छैन कति बेला तिमीहरूको अनुहार देख्न तपस्या गर्नुपर्छ के कुरा दिदी mm, क्रिस्मा निदी उसको स्कुलबाट स्टुडेन्ट एक्सचेन्ज प्रोग्रामको लागि सिलेक्ट भइसकेँ अनि अब चाहिँ जापान रे एक वर्षको लागि वा हाउ साँच्चीकै कस्तो अँ हेलो अँ हजुरलाई रमाइलो लागिरहेछ मम्मीमा खबर थाहा पाएदेखि सुकसुकाएर बसिस्याएको छ लौ किन रुने नि त्यस्तो राम्रो अपर्च्युनिटी पाइरहेछन् जो पायो कहाँ पाउँछ त दिदी त्यस्तो केटाकेटी मान्छे एक वर्ष भने कम हो त अहिलेसम्म एक दिन आफूसँग छुट्टाएर सुताएको त छैन अनि दसैँमा एकचोटि पठाइदिइहाल्छु नि मम्मी विदेश जान पाइरहेको बेलामा अनि फेरि ऊ मात्र जाने हो त भन्नु त त्यत्रो दसजना छ नि त त्यहाँ क्रिस्मा मानिन त नि अँ त किन मान्दिनँ ती फुर्केर हैरानै छ नि कहिले पठाउँछ अरे त घर होस्टेलबाट अब एक्जाम सकेपछि रे लुखत्तम मेरो त इक्जाम पो चलिरह हुन्छ त त्यो त म एयरपोर्ट जान नि पाउन जोस् मम्मीले जेठी छोरी भन्दा कान्छीलाई नै पहिला उडाउने भइस्यो तसी कि छ कहीँ होइन तातो पानी बसालिदिनुहोस् न म लिन आउँछु एकछिनमा हजुर <laughs> लिन गइछिन्न है अब ठुल मम्मीले आफै ल्याइदिसिन्छ है यति भनेपछि त ल्याइदिनु हुन्छ मुला तेरो मम्मी जस्तो ठाने छ तातो पानी चिसो भइसक्छ तर पनि ल्याइदिनुहुन्न बरु ड्याडले बरु कहिले काहीँ लिएर आएको थाहा छ यार क्या कडा है ठुल मम्मी त त्यही भएर मलाई हजुरकोमा आउनै डर लाग्छ कि ओ भा तेरो झोलाको के हो त्यो गरौँ कसो त त्यो साइन्सको बुक हो ब्रो ओ तैँले कहिलेदेखि झोलामा किताब बोकेर हिँड्न थालिछ ए <laughs> <laughs> नजिस्काइस न ब्रो पढ भनेर आफै कराउने अनि पढ्दा पनि जिस्काउने पढ न त पढ खुसी लागेर हाँस्यो क्या नि मुला होइन वर्षाले के जाँदो चला है त माथि <laughs> किताब लिएर हिँड्ने भयो यार खेट्यो लास्ट खुसी लाग्यो मलाई <laughs> एक्जाम दिने हो अब दुई हप्ता बरु एक्जाम डेट लिन हजुर हिँड्दैछ न है वर्षालाई त्यति आइडिया छैन रे ए वर्षा हो आजकल मैम भन्न छोडिस् उसको अगाडि त हजुर आइसियो भन्छु नि मेरो दिदी हो त्यो जे भन्यो नि भइहाल्छ अँ भाइटिका लगाऊ न अब लगाउने हो अब आउने तिहारमा त्यति जेल त म बाहिर गइसकेँ हुन्न होला नि है सहमति भइसक्यो तिमीहरूको होइन मैले भनेकै छैन ए उसको भाइ साहित त छैन होला नि खोइ छ पनि छैन पनि ल वाट्स द्याट नाउ म के त हुन पनि हजुर त अब त्यस्तै ते भइसक्यो वर्षको क्रसलाई भेटिसो त होइन त्यसले सब थोक भन्छ कि क्या हो त नयाँ अपडेटेड देड़ कुरा पनि गर्छस् त ल हजुरलाई थाहा छैन वी आर लाइक बेस्ट फ्रेन्ड्स हजुरको जमाना गयो ब्रो ल ल धेरै नकर मेरो एउटा काम गर्दै बरु के काम ब्रो कसैले कुट्ने हो कुटिस तैँले जगल्टे तेरो जगल्टासम्मतिर हुत्ताइदिने हो भने एकैचोटि हस्पिटल पुग्छस् ठुल्ठुलो कुरा गर्छस् लास्ट हेपिस्यू यार दाइले भोलिदेखि जिम जाने गर्नुपऱ्यो यार म भएन यस्तो पाराले ल यो त्यति पर्छ दिदीलाई दि हेलो के यो भित्र लभ लेटर चाहिँ क्या हो अँ पढेर एडिट पनि गर्दैन मुला, अरे वा नयाँ फोन किन मलाई दिएको त सिधै उसलाई नदिएर मैले दियो भने लिन्न के, त्यही भएर तँलाई दिएको त दिए ल अँ किन आई डोन्ट गेट इट यो ब्रेन इज अंडर कन्स्ट्रक्सन यति पनि कुरा बुझ्दैनस् भाते आई uh, गेट इट यु लाइकर होइन आई न्यु इट आई न्यु इट सुन ए त सुन भाते उफ्रो भन्दा पहिला कुरा सुन्न पवित्र र मैले पैसा हालेर किनेको हो कि यो बर्थडे गिफ्ट हामीले दियो भने यत्रो महँगो गिफ्ट किन दिएको भनेर झगडा गर्छ त दे भनेको कि त्यही भएर बुझिस् ओहो भेन्जर बर्थडे पर्सि मार्च पन्ध्र तारिक कुरो फुत्काइ मात्र भने हेर अब तेरो यो जगल त छ नि जगल हो यो जगल टा काटिदिन्छु फेरि म बुझिस यो जगलट काटेर मलाई त केही हुन्न हेरिसु ब्रु प्रेक्षाले चाहिँ स्योर ब्रेकअप दिन्छ <laughs> मलाई गर्दा खत्रै पाएको सार हे प्रेक्षाको कुरा छोडिदिओस् न अहिले अनि आई लाइक टु गिभेजेन्ट्स टु तर म चाहिँ के मेरो चाहिँ के हजुर दिनुहुन्छ हुन्छ म दिन्छु तर अलिक सस्तो चिज किन्ने फेरि लिन्न तेरो दिदीले सस्तो सस्तो भनेको कति हजार सानो सानो हजारभन्दा मुनि ल हजारभन्दा मुनि के आउँछ र ब्रु अहिले थाहा छ त्यस्ता गिफ्ट त प्रेक्षाले ला तादिन्छ तेरि प्रेक्षा होइन नि त मेरी भर्सा हो वाट वाज द्याट वाट डिड यु जस्ट से मेरी वर्षा अरे कसकै वर्षा राय मिलाएको नि भाते नौखरी अहिले ठुल मम्मी आरे तेरो हाँसो ठिक पारिदिनु हुन्छ अनि थाहा पाउँछस् जा पानी लिएर आइज किचनबाट आई डोन्ट केयर पहिला एक्सप्लेन मेरी वर्षा कसकै वर्ष एक्सप्लेन त्यो मेरी वर्षा दाले भनेको मान्दैनस् मान्छु नि तर यो अनि अराको काम गर्नु त ल ल तर अहिले भन्नुपर्छ है त अँ जा र लक्ष्मी सोचो अब जति प्रयास गरे पनि मिलनले कुरै फुत्काउँदैन त के अभयको मिलन र वर्षालाई सँगै देख्ने सपना पुरा होला त यो कुरा थाहा पाउन त था चौबाटोको अरू एपिसोडहरू सुन्नै पर्छ मलाई त आजको भाग रमाइलो लाग्यो आजको भाग रमाइलो बनाउने कलाकारहरू आर्यन न्यौपाने ससाङ बोहरा दुर्गा कार्की सपना सञ्जीवनी समापिका गौतम र अतुल भट्टराईलाई धन्यवाद साथै नाटक लेखिका दुर्गा कार्की निर्देशक नवराज बुढाथोकी र सहकर्मी अश्विन थपलियालाई पनि धेरै धेरै धन्यवाद हामीलाई फेसबुकमा फेसबुक डट ट्विटरमा ड्रामा र एसएचएआइएलई शैली डट थिएटर वान साथसाथै हरेक सोमबार साँझ सभा सात बजे र पुनः प्रसारण मङ्गलबार दिउँसो दुई बजे चौबाटो सुन्न नभुल्नुहोला बाई बाई यू नेक्स्ट वेक